दल संविधान सभा को निर्वाचन को मिति नपत्ति प्रकट कर हिजो कटर्स क्लब में सरकार ने संविधान सभा को निर्वाचन को मिति न तीव्र असन्तुष्टि पोखेका छन् साँच्चैकै अब मिति कहिले घोषणा होला नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठक पनि सकिएको छ र माओवादीले जम्मू केन्द्रीय समिति निर्माण गरेको छ यो जम्मू केन्द्रीय समिति किन र केका लागि आज बाँडी बहसमा धमला विशेष वार्ता लिएर उपस्थित भएको छु यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी माओवादीका सचिव देव गुरुङ देवजी यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्य त पार्टीको जम्मू केन्द्रीय समिति भन्दा पनि वैकल्पिक सदस्यहरू विस्तारित बैठक अथवाहरूको व्यवस्था गरिएको कुरा हो आ, फुल केन्द्रीय समितिको सदस्य त तपाईँको मात्रै हो तर पनि तपाईँको वैकल्पिक सदस्यहरू किन चाहियो क्या अहिलेको अवस्थामा अब यहाँ के हुन्छ भन्दाखेरि कतिपय निर्णयहरू गर्ने विषयहरूमा सरसल्ला परामर्शहरू गर्ने कुराहरूको बारेमा र निर्णयहरूलाई क्रियान्वयन गर्ने सवालमा कमसेकम सबै क्षेत्रका सबै मोर्खाका र सबै जिल्ला मतलब सकेसम्म अधिकतमभन्दा अधिकतम मेजर मेजर क्षेत्र र जिल्लाहरूको चाहिँ प्रुटौँ भन्ने हिसाबले यो निर्माण गर्ने छलफल गर्ने ठुलोमा धेरै स्वतन्त्र हो तर पनि तपाईँको पार्टी पनि छ नि एकीकृतको प्रश्न प्रमुख कुरा होइन अब, अब सानो आकारकै कुरा गर्ने हो भने नेपाली कङ्ग्रेसको अथवा चाहिँ ले ना ना। ले के अरे एमआरको सातले सानो आकारमा हुन सक्लामा जान सकेन त्यस कारणले गर्दाखेरि त्यो कति सङ्ख्या छ भन्ने कुराले निर्धारण गर्ने विषय त होइन निर्धारण गर्ने कुरा त मूलत विचार र नीतिले निर्धारण गर्ने विषय हो तर पनि एक सय वैकल्पिक र तपाईँको एकाउन्न पुनःकालीन केन्द्रीय समस्या चयन गरेको छ नि त बैठकले त त्यही त त्यो त्यो रूपले मतलब वैज्ञानिक सदस्यहरू तपाईँको छ छ महिनामा सभापत राष्ट्रिय सम्मेलन अधिवेशन या चाहिँ विस्तारित भेला दे या कुनै न कुनै नामबाट चाहिँ कार्यक्रमहरू भइरहेकै हुन्छ देवजी उसो भए तपाईँको पार्टीले छ नि संविधान सभाको निर्वाचनमा चुनावमा छ नि भाग लिने कि नलिने के निर्णय गरे केन्द्रीय समितिको बैठकले चुनावको बारेमा त हामीले अहिलेको यथास्थितिमा त चुनाव हुन सक्ने सम्भावना देखिरहेको छैन भएको हुनाले हामीले केही कन्डिसनहरू छौँ ती कन्डिसनहरू पुरा भएको अवस्थामा चाहिँ निर्वाचनको सम्भावना छेवजी होइन संविधान सभाको निर्वाचन भने तपाईँको संविधान लेख्नका लागि संविधान लेख्नलाई भन्ने हो भने अहिलेसम्मका घटनाक्रम र प्रक्रियाहरूले संविधान लेख्छ भन्ने कुरा एक रति पनि एक अंश पनि देखिँदैन किन त भन्दाखेरि पहिलो कारण त विगत कालमा संविधान सभाभित्र चार वर्षमा टाइदाखेरि पनि संविधान लेख्न किन तयारी भएन होइन एकपटक संविधान सभाबाट संविधान लेखिएन भनेर अर्को पटक लेखिँदैन भन्ने आधार तपाईँसँग के छ होइन यसमा के छ भन्दाखेरि यो चिन्तन र प्रवृत्तिमा हेर्ने कुरा हो अरू मतलब चिन्तन र प्रविधिको कोणबाट हेर्ने हो भने संविधान सभाको कारणले गर्दाखेरि संविधान सभा नलेखेको होइन कि चार दलका शीर्ष नेताहरूको कारणले हो कसरी हुन सक्छ जातीय कुरा उठाउनु भयो तपाईँहरूले मल्टिपार्टी सिस्टम भनेर भन्ने विचारको स्वतन्त्रता पनि हुँदैन भनेर चाहिँ विचारको स्वतन्त्रता नै गर्न चाहनु भयो भने त निरङ्कुश तानासा तन्त्र भयो नि विचारको स्वतन्त्रतालाई चाहिँ तपाईँ कदर गर्ने कि सम्मान गर्ने कि नगर्ने अहिलेको स्थितिमा छ निको विधानभित्र तपाईँको संहिताकै क्वेसनमा हेर्ने हो भने कमल थापाजीदेखि लिएर था, चित्रबहादुर केसीजीहरूसम्म चाहिँ संहिताको सह पनि उच्चारण गर्न तयारी भएन तर पनि त चाहिँ विचारको स्वतन्त्रताको आधारमा र एउटा प्रक्रिया र पद्धतिको आधारमा ल एउटा मतदान गरेर एउटा प्रक्रियामा अगाडि बढौँ र बहुमतले गरेको निर्णय पालना गर्छु भनेर त मैलाउनु भएकै थियो प्रक्रियामा कहाँ चाहिँ अवश्यकल भएको थियो हामीले पनि भनिरहेका छौँ हामीले एउटा कन्सेप्ट राख्यौँ अवधारणा राख्यौँ त्यो अवधारणा अनुसार पास हुनु पनि सक्छ नहुनु पनि सक्छ अहिले जुन किसिमको वातावरण बनेको छ नि संविधान सभाको निर्वाचनको तपाईँको पार्टी लेख्नको लागि त त आधार छ देवजी मसँग मिठो राजनीति शक्तिहरू मिलिसके चारवटा राजनीति शक्ति हुँदै भनिसकेका छन् चार दलका शीर्ष नेताहरू संविधान नदेख्ने मिले हुन्छ भन्ने कुरा तेसी भनेर भनेका थिएन निर्माण गर्छु भनेर पाँच वर्ष छ वर्ष अगाडिबाट भन्दै थिए तपाईँहरूले विरोध गर्दै हुन्छ किन चाहिँ लेख्न तयारी भएन त भन्ने कुरा एउटा कुरा हो देखाउने दाँत एउटा दाँत अर्को कुरा हो त्यस कारणले त्यो संविधान लेख्नलाई नै संविधान सभाको चुनाव होइन भने अनि त्यो संविधान सभाको चुनावको के औचित्य हो संविधान सभा थियो त विगत कालमा सात आठ वर्षमा संविधान सभा थियो त भएको संविधान छिट्याउने अनि अर्को संविधान लेख्छु तयार चारत्म गरेका छन् चार तपाईँको यदि समस्याको समाधान हुन सकेन भने अर्को शक्तिलाई पनि अनुमोदन गर्न सक्छ नि तपाईँ जनतामा जान किन डराउने विचार लिएर जनतामा जान सक्नुहुन्न तपाईँलाई कसले बन्दोज लगाएको छ उम्मेद्वार दृष्टिकोण लिएर जनतामा जान सक्दैन यो कारणले हामीलाई यसरी चाहिँ भोट द भनेर होइन होइन तपाईँ तपाईँ थाल विचारको आधारको निर्वाचनै होइन यो चाहिँ दलको आधारको निर्वाचन पनि होइन तपाईँ विचारको आधारको निर्वाचन हो भने विचारको आधारमा दलहरूले राखिएको घोषणा पत्र नीति कार्यक्रमको आधारमा दलहरू खडा भएर जानुपर्छ किन व्यक्तिको अनुसार खडा गर्ने तर पनि अहिलेको स्थितिमा छ नि व्यक्ति पनि त ठुलो हो नि राजनीतिमा त विचार दृष्टिकोण व्यक्तिहरू स... पनि बोक्न सक्छ नि प्रश्न पञ्चायतका मात्रै व्यक्ति खडा गरेर चुनाव गरेको थियो नि त्यस कारणले गर्दा व्यक्तिको त्यहाँ आधारमा चाहिँ हुने चुनावको त्यहाँ आधारमा के विचारको नीतिको आधार हुनसक्छ दलको आधारमा हुनसक्छ त्यो त हुँदैन त्यस कारणले गर्दाखेरि अहिले जुन प्रकारको निर्वाचनको चाहिँ कुरा गरिरहेको छ पहिलो कुरा त चार दलका शीर्ष नेताहरूले जसरी विगत कालमा संविधान लेख्न दिएन जसरी अष्टकल खडा गरियो त्यसको एक रिति पनि आत्मसमीक्षा नगरीकन चाहिँ के विश्वासको आधार हिजो नेपाली कङ्ग्रेसको नेता डाक्टर राम शरण महतले स्पष्ट भन्नुभएको छ रिपोर्टर्स क्लबमा तपाईँहरूलाई पनि मन्त्रीमण्डलमा सभा गराउने भनेर मन्त्रीमण्डल विस्तार गर्ने कुरा गर्नु भएको छ यो प्रश्न के चाहिँ तपाईँको मन्त्रीमण्डलको प्रश्न हो र मन्त्रीमण्डलमा चाहिँ को बस्ने र को नबस्ने भन्ने प्रश्न हो र यो चाहिँ उच्च स्तरीय राजनीतिक समितिमा तपाईँलाई राख्ने भनेर भन्नुभएको छ उहाँले राजनीतिक संयन्त्रमा त्यो अवैधानिक प्रकारको राजनीतिक संयन्त्रमा असंवैधानिक राजनीतिक संयन्त्रमा चाहिँ को, को बस्ने र नबस्ने भन्ने प्रश्न हो र त्यसलाई प्रसङ्ग के हो त भन्दाखेरि नीतिगत प्रश्न हो तपाईँहरूले त अहिलेको स्थितिमा भागभन्डा खोजेको होइन र होइन भागभन्डा हुँदैमा चाहिँ वैधानिक भइहाल्ने भन्ने कुरा त आउँदैन नि तपाईँको के हो त भन्दाखेरि संवैधानिक प्रश्न नीतिगत प्रश्नको बारेमा त कुन ओरिएन्टेसनमा गएको थियो कसरी गएको थियो मूल्य चार दलको सिफारिसको आधारमा त्यो पच्चिस मूल्य आदेश नै सर्वकाल असंवैधानिक मात्रै होइन अलोकतान्त्रिक र प्रतिगमनकारी कदम छ त्यस कारणले गर्दाखेरि सचिनु पर्दछ भनेर चार दलका शीर्ष नेताले भनेर भनेको छ भनेर भन्दैमा चाहिँ संविधानभन्दा माथि चार दलका शीर्ष नेताले राखेर हुन्छ कहाँ गयो दिदीको शासन संविधानिक शासन कहाँ गयो डेमोक्रेसी कहाँ गयो भने त तपाईँ संविधानभन्दा माथि त हिजो राजा पनि त थिए त चाहिँ राजाले जे भन्छ त्यही गरे हुन्थ्यो नि किन राजतन्त्र खेल्नु पर्यो चाहिँ अहिले चार दलका नेताले जे भन्छ त्यही गर्ने अन्त अर्को राजतन्त्र जन्मिने क्रिया त भयो त नि चाहिँ राजतन्त्र किन भन्नु पर्यो चाहिँ सिस्टममा हेर्ने कुरा भयो देवजी उसो भए संविधान सभाको निर्वाचनमा भाग लिनुहुन्न होइन संविधान लेख्नलाई नै होइन भने चाहिँ संविधान लेख्नलाई चाहिँ नगरेको निर्वाचनको के अवसर क्या औचित्य हुन्छ यही यस्ता यथा संविधान लेखियो भने के गर्नुहुन्छ तपाईँ संविधान सभाको निर्वाचन पछि भनेको संविधान लेखियो भने के गर्नुहुन्छ तपाईँ संविधान विदेशी शक्ति केन्द्रहरूको ग्रान्ड डिजाइनमा नामधारी प्रकारको निरङ्कुश प्रकारको तनासाई प्रकारको संविधान नामधारी एउटा संविधान लेखेर चाहिँ फाल्ने कुरा चाहिँ त्यो कुरा त राणा शासन राणाले पनि गर्न सक्थे पन्त के अरे तत्कालीन थिए त्यस खालको चाहिँ तपाईँको वेबाट जाने हो भने त त्यो अर्को कुरा हो त्यहाँ त्यसलाई यहाँ त आखिरमा जनताको अपेक्षा अनुसार सङ्घीय जनताको सङ्घीय गणतन्त्रात्मक प्रकारको संविधान लेख्ने विषयमा संविधान सभाभित्र विगतकालमा चार वर्ष अघि भए संविधान सभाभित्र सम्भावना हुँदा हुँदै तपाईँको अस्रो टु थर्ड मेजोरिटी पाँच सय साढे पाँच सय सभासदहरूले संविधान लेखिनुपर्छ भनेर चाहिँ त्यत्रो विरोध गरे सभा गरे जुलुस गरे धरना बसे घेराबन्दी गरे त्यत्रो गर्दा गर्दै पनि चाहिँ चार दलका शीर्ष नेताहरूले संविधान सभाभित्र विषय समेत प्रवेश गर्न दिएन टेबल समेत गर्न दिएन बैठक समेत बस्न दिएन प्रक्रिया अगाडि बढाउने कुरा त पराइराखुन् चाहिँ टुरले चाहिँ अड्काउने चाहिँ आफूले भने जस्तो भयो भने चाहिँ अनि बैठक बस्ने चार नेपाली माओवादीका सचिव देव गुरुङ आदरणीय श्रोताहरू अब लाग सरकारले संविधान सभाको मिति घोषणा किन गर्न सकेन चुनाव कहिले हुन्छ भन्नेमा अझै पनि चौतर्फी बहसको विषय छ म मन्त्री परिषदको अध्यक्ष भन्नुभएको छ तर मक्सीमा कसरी चुनाव हुन्छ हाम्रो बिचमा सरकारका प्रभावशाली मन्त्री हुन्छ सविराज पन्थ पन्थज्यू स्वागत गर्न चाहन्छु अब चुनावको मिति कहिले घोषणा गर्नुहुन्छ छिटै मलाई तोकेर त भन्न सकिँदैन अब छिटै हुन्छ अब अध्यक्षजीबाट सुनिसक्नु भएको छ होइन भनिसकेका छ अब त्यति चाहिँ छिटै घोषणा हुन्छ अब निर्वाचनमा आफ्नो चाहिँ सबै चाहिँ काम कारवाही चाहिँ अब चाहिँ सम्पन्न चाहिँ गर्ने स्थिति पुगिसकेको अवस्था छ तयारीको हजुर नेपाल सरकारबाट पनि अब निर्वाचनको तयारी सम्पन्न गर्ने स्थिति भइसकेको अवस्था छ अब छिटै घोषणा हुन्छ मैं आज बताइन छिट्टो को कहीं हो मंत्रीजी अब दिनै त भन्नु सक्ने स्थिति भएन अहिले होइन अब त्यो त अब मन्त्री परिषदको चाहिँ एकदमै तयारी गर्नु पर्थ्यो त्यो गर्न सक्नु भएन नि भर्खर अघि सुन्नुभयो तपाईँले मतदाता सम्बन्धी चाहिँ नियममा पनि संशोधन भएर आइसकेको छ राष्ट्रपतिज्यूबाट होइन त्यसपछि नागरिकता ऐनमा पनि संशोधन भइसकेको अवस्था छ निर्वाचन प्रमुख आयोग हामी करिक तयारी हालमा भइसकेका छौँ मङ्गिरभित्र चुनाव गर्छौँ अझ मङ्गसिर अगाडि पनि हामी चुनाव गर्ने सरकार बनेकै दिन भन्नुभएको थियो हामी त असारमै चुनाव गराउँछौँ भनेर असारमा त हामीले सरकारले मात्रै सोचेर भएन राजनीतिक दलहरूको पनि त्यसमा चाहिँ अब सहयोग हुनु पर्यो निर्वाचन आयोग पनि चाहिँ अब एकदम पूर्ण रूपमा तयार हुनु पर्यो समय छ नि त हामीसँग पुगेपछि चैतको कुरा गर्नु तपाईँहरू होइन एकदम जब जुन मिति हामी घोषणा गर्छौँ त्यो मितिमा चुनाव हुन्छ त्यसमा कुनै दुविधा गर्नु भएन भने के गर्नुहुन्छ अब चुनाव हुन्छ त्यसमा अर्को चाहिँ प्रश्न उठाउने कुरै आएन चुनाव तपाईँले विगतमा धेरै पटक चुनाव गराउनु सक्नु भएको छैन हामीले मात्रै कुरा गरेको थियो एकतर्फी कुरा गर्नु भएन नि त त्यसमा राजनीतिक दलहरूको सहमति सहयोग हुनु पर्यो निर्वाचन आयोग पनि पूर्ण रूपमा तयार हुनु जन जनता संसाधारण जनता नागरिकहरू पनि त्यसको लागि तयार हुनु पर्यो सबै वातावरण बनेपछिवरण सबैले बनाउनु पर्यो सरकारको काम होइन चुनावको लागि सरकारले पनि बनाउनु पर्यो आफ्नो राजनीतिक दलहरूले वातावरण बनाउनु पर्यो एकदम तयारीमाइरहेका अवस्था छन् नियम कानुन ऐनका छन्रिक तयारी पुग्यो हामी अन्तिम अवस्थाै पुगेका छौँ नि जनशक्तिको के अरे व्यवस्था गर्नुपर्ने कुरा भइरहेको छ शान्तिहरू भइरहेकै छन् है यो निर्वाचन समय नियमित सम्पर्क भइरहेकै अवस्था छैन समय दिन धेरे धेरे धेरे धन्यवाद मन्त्रीज्यू हामीलाई तर पनि मन्त्रीज्यू छ नि जाँदा जाँदै यो सरकारको काम भने चुनाव गराउने हो क्यारे होइन हजुर नियुक्ति गर्ने सरकारले किन गरिरहेछ मन्त्रीज्यूले धन्यवाद मन्त्रीज्यू हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद म हुन्थ्यो सरकारका मन्त्री छविराज पन्थ आदानी श्रोताहरू अब लागौँ सुन बजारतिर नेपालमा पनि सुनको भाउ सस्तिएको छ र साँच्चै के भनियो भने अहिलेको अवस्थामा विवाहको मौसम सुरु हुन लागेको छ यस अवसरमा सुनको भाउ सस्तिनुको आधार के हो कारण के हो एकै दिनमा तोलामा घट्यो अझै ओह्रालो लाग्ने सम्भावना बढेर गएको छ सुनको साँच्चै सुनको मूल्य किन घट्यो त हाम्रो सुन चाँदी व्यवसाय मणिरत्न साक्य हुन्छ साक्यजी कार्यक्रम स्वागत गर्न चाहन्छु सुनको भाउ त एक्कासी घट्यो नि किन घट्यो सुनको भाउ घटेको छ अब घटेको कारणहरू चाहिँ यो चार पाँच दिनमै चाहिँ नि धेरैवटा कारणहरू सुझेको कारणले गर्दा यति ठुलो असर भएको छ के था था के कारणहरू हामीले चलाउँदाखेरि के के देखिया छ भने एउटा इन्टरनेसनल कमो यो चाहिँ कमोड यो, यो कमोडिटी मार्केटका चाहिँ एउटा इन्भेस्टरहरू ठुल्ठुलो खेलाडीहरूले चाहिँ नि धेरै चाहिँ आफ्नो होल्डमा रहेको सुनहरू बेचेको पाइया छ सत्ता बजार भन्छौँ नि हामी हजुर हामी कम्युनिटी मार्केट भनेर चाहिँ सत्ता बजारका खेलाडीहरू भन्छौँ धेरै धेरै चाहिने तपाईँको चाहिँ यो सुन होल्ड गर्ने चाहिने यो इन्भेस्टरहरूले सुन छोडेको पाइयो चाहिँ तिन चार चार पाँच दिनभित्र धेरै पोलोममा रेगुलरभन्दा धेरै पोलोममा एउटा कारण त्यो देखिया छ भने अर्को कारण चाहिँ हिजोअस्ति पनि हामीले पत्रिका मार्फत दिइसके साइप्रसको आर्थिक मन्दी एकदम चरम एउटा चाहिँ चरम चाहिने स्थितिमा पुग्यो त्यसमा चाहिँ इन्टरनेसनल मोनिटरी फन्डले चाहिँ नि सुन किन्ने ग्राहकहरू घटे है सुन किन्ने ग्राहकहरूको चाहिँ एकातिर पाठ छ भने यो कारणहरू तपाईँले चाहिँ खोज्दै हुनुहुन्थ्यो नि यो कारणहरूमा म छु यो जुन जुन साइप्रसको आर्थिक मन्दी चाहिने चरम सीमामा चाहिँ बढेको हुनाले चाहिँ इन्टरनेसनल मोनिटरी फन्डले त्यसलाई चाहिँ नि साइप्रस यो जुन युरोपियन मुलुक साइप्रसलाई चाहिँ नि आफ्नो आफ्नो भएको चाहिने सुन बेचेर भए पनि त्यो तुरन्त समाधान गर्नुपर्छ भनेर चाहिँ सजेसन गरि छ त्यसले गरे पनि ठुलो चाहिँ असर परेको देखिया छ अनि तेलको स... तेलको सँगसँगै सुनको भाउ घट्ने हुनाले चाहिँ तेलमा पनि चाहिँ एकदम मूल्य घटेको पाइएको छैन यो पाँच चार पाँच दिनको दौरालमा प्रति बाह्र सन्तानब्बे डलरको तेल चाहिँ एकानब्बेमा स्वास्थ्य चरिया छ हिजो बिहानको समयको भाउ गा। मणिरत्नजी तर पनि हिजो छ नि सुनको भाउ त घट्यो होइन तपाईँहरूले छ नि गहना पसलहरू चाहिँ किन चाँडै बन्द गर्नुभयो तपाईँ के छ भने सुनको भाउ घटेको अन्तर्राष्ट्रिय बजारबाट चाहिँ नि अन्तर्राष्ट्रिय बजारद्वारा अनुसार आजकल नेटमा अथवा आफ्नो हातको मोबाइलमा चाहिँ खबर पाइन्छ भने त्यो त्यहाँको अब सुनको भाउ घटेको चाहिँ नि मात्रै खबर पाइन्छ त्यहाँबाट आउने सुन हात पर्नलाई चाहिँ नि तपाईँको चाहिँ यो काल तुरुन्त पाइँदैन के अब हामी नेपाल कि अरू दिनभन्दा हिजो तपाईँले एकदम छिटै पसल बन्द गरिदिनु भयो नि त ग्राहकहरूको भिड लागेको थियो किन्नको लागि ऋषिजी अब बसी तपाईँसँग सामान छैन भने पसलमा सामान छैन भने पसल खोलेर बस्यो भने त तपाईँलाई कुटेर जान्छ त तर कालो बजारी गर्नको लागि हो कि भन्ने उपसङ्ख्या पनि छ नि सामान भयो भने कालो बजारी होला त्यहाँ सुन पाइएन भने कालो बजारी हुन्छ कुनै पनि पशुले लुकाउनु भएको होइन सामान भएर चाहिँ लुकाउँछ चा। काम गर्नलाई सामान नभएको त एउटा मिडियाबाट तपाईँको चाहिँ हरेक दिन हाम्रो ढ्याङ्ग्रो ठोकिरहेको छ बजारमा सामान छैन व्यवसायहरूले काम गर्दा हजार पन्ध्र सय चाहिँ स्थिति भयो यो के गरौँ कसो गरौँ भने ढ्याङ्ग्रो ठोकिरहेको छ भने जब तपाईँ तपाईँले चाहिँ अस्सी पचपन्न हजार चाहिँ सुन बजारमा किन्दा छ सुन छैन भने त त्यही पचपन्न हजार आठ सयमा किनेको सुन तपाईँको आउँदाखेरि अनि मान्छेले चाहिँ नि आफ्नो कि त घर खेत बेचेर चाहिँ नि तपाईँको व्यवहार गर्नु पऱ्यो होइन अनि आफ्नो पसलमा सामान छैन अब भएको गना पनि बेच्दाखेरि त्यो बेच्दाखेरि मान्छेहरूले त्यो बेचेको सुनको चाहिँ बजारमा किन्न पाइँदैन भने त खोल्ने स्थिति नै आएन तर सबैले खोलिरहेको छ सुन पसल भनेको सुन पसलहरू सुन व्यवसायहरू भनेको कस्तो हुन्छ भनेको अभाव त सुन किन्ने नै छैन बजारमा भनेपछि अभाव त अभावमाथि नै अभाव छ नि अब जस्तो कि अब हिजै हिजै चाहिँ अब नयाँ वर्षको सुरुवात चाहिँ तपाईँले भन्नुभएको बिहा व्रतबन्धको चाहिने अर्डरको सुरुवात भयो अब चाहिँ एउटा कस्टमरहरूले सुन किन्न आउँदाखेरि अब तिन दिन अडिको चाहिँ पचपन्न हजार आठ सयको सुन अब एउटा कस्टमरहरूलाई पनि एउटा खुसीको कुरा हो भाउन्न हजार पाँच किन आयो भने अब जब चाहिँ बजारमा सुन छैन भने त्यो गहना गहना त बेच्यो अरे मान्छेले पसलेहरूले अब के हो यस्तै हो अब चाहिँ यही स्थिति रहला भनेर रह बेचे तर पसलमा चाहिने काँचो सुन किन्न त पाइएन त्यसको रिप्लेसमेन्ट दिन अर्डर दिनलाई त चाहिँ पसलको सामान चित्त नबुझेपछि चाहिँ अब त्यहाँ सामान नभएपछि अर्डर गर्छ मान्छेहरूले अर्डर दिनलाई फोन गर्दाखेरि सुनि एक टुक्रा पनि चाहिँ काँचो सुन किन्न पाइएन भने अर्डर पनि कसरी लिनेजी आयो कि त्यसैले हामीलाई धेरै धेरै दे धन्यवाद दिन चाहन्छु मणिरत्नजी ल हस् तेसीजी धेरै दे धन्यवाद दिन चाहन्छु मणिरत्नजी तपाईँलाई उहाँ हुनुहुन्थ्यो सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न साक्के आदरणीय श्रोताहरू अब लागौ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालतिर लागले अहिलेको अवस्थामा मन्त्री अध्यक्ष र राष्ट्रपतिलाई ज्ञापन बुझाउने भनेर भनेको छ यो ज्ञापन किन र के लागि हाम्रो बिचमा हुन्छ पार्टीका महासचिव चन्द्रबहादुर गुरुङ गुरुङजी हजुर कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद तपाईँको पार्टीले छ नि अहिलेको अवस्थामा किन ज्ञापन पत्र बुझाउने निर्णय गरेको होइन अब यो मुलुकमा जुन प्रकारको संक्रमण अवस्था छ यो अवस्था लम्बिनु हुँदैन संक्रमण अवस्था स्थिति सृजना भएपछि नेपालमा अन्यलता अस्थिरता दिशाहीनता र अराजकताको अवस्था कायम भयो तपाईँ त अन्यलता चाहनुहुन्छ यो गलत यो गलत सोचा यो तपाईँहरूको यो राप नेपालले अन्यलता अस्थिरता चाहन्छ भन्ने कुरामा रापपा नेपालले नेपालमा राजनीति स्थायित्व चाहँदैन विकास चाहँदैन भन्ने आरोप छ यो गलत आरोप हो जानि के भनेदेखि यो मानसिक रूपमा अलिकति असन्तुलन भएकाहरूको एउटा अफवा हो वास्तवमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मुलुकमा दिगो शान्ति र विकासको जानि र रा राष्ट्रियता स्वतन्त्रता स्वाधीनतालाई अखण्ड रूपमा कायम गर्न चाहन्छ तपाईँहरू जनआन्दोलनको म्यान्डेटको विपक्षमा गइरहनु भएको छैन अहिले चन्द्रबहादुर गुरुङजी जनआन्दोलनमा जुन कुराहरू उल्लेख गरिएको थियो जनआन्दोलनको धर्मनिरपेक्षताको विरोध गर्दै हुनुहुन्छ हिन्दू राज्यको माग गर्दै हुनुहुन्छ होइन यो, यो जुन के भने नेपाली जनतालाई निर्णय गर्ने अवसर छ संविधान सभाबाट नेपाली जनताले चाहेको नेपाली जनताको भावना अनुसार संविधान निर्माण गर्नुपर्छ भन्ने कुरा स्वतन्त्र रूपमा हरेक नेपालीलाई त्यो अधिकार छ तर यो धर्मनिरपेक्षताको नाउँमा जनताको अभिमत बिना लादिने जुन कुरा हो योभन्दा निरङ्कुशता योभन्दा तानासा अरू के हुन सक्छ त्यसकारण नेपाली जनताको पहिचानको रूपमा रहेको हिन्दू हिन्दुत्व होइन अन्तरिम संविधानको स्पिडलाई तपाईँले मान्नु भएको छ नेपाली जनताको म्यान्डेटलाई त हामीले स्वीकार गरेकै छौँ नि कसरी मान्नुभएको छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई तपाईँले आत्मसात गर्नुभएको छ हेर्नु सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको यो अहिले जुन अन्तरिम संविधानमा व्यवस्था गरिएको छ यो अन्तरिम व्यवस्था हो यो व्यवस्थालाई दीर्घकालीन रूपमा कायम गरिएको छ अब हुने संविधानमा उल्लेख गर्नुपर्छ भन्ने कुनै जरुरी छैन यो जनताको चाहना अनुसार नेपालमा सँगै लोकतान्त्रिक गणतन्त्र आएको हो चन्द्रबहादुर गुरुङजी कस्तो लोकतान्त्रिक गणतन्त्रको कुरा गर्नुहुन्छ भनेदेखि तपाईँ भारत बुधे सम्झौता यसको प्रारम्भ बिन्दु हो भारत बुधे सम्झौतामा कहीँ लोकतान्त्रिक गणतन्त्रको कुरा उल्लेख गरिहाल्छ यसैले के भने अब संविधान कस्तो बन्ने भन्ने कुरा नेपाली जनताको गर्वमा छ नेपाली जनताको हातमा छ नेपाली जनताको निर्णयबाट हुने विषयहरू चन्द्रबहादुर जाँदा जाँदै अहिलेको अवस्थामा नेपालमा गणतन्त्र चाहनुहुन्छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र चाहनुहुन्छ त्यसको संस्थागत विकासको लागि लाग्नुहुन्छ उसमा होइन नेपालमा जाने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विषय चाहिँ यो अन्तरिम व्यवस्था हो त्यसकारण कस्तो संविधान बन्ने भन्ने कुरा नेपाली जनताले फैसला गर्न बाँकी नै छ त्यसैले तपाईँको विगतको दिनमा पाँच सौ जो पक्षमा रहेका पार्टीहरू थिए तिनीहरूले संस्थागत गरे त भइहाल्थ्यो नि तर उहाँहरू पूर्ण रूपमा असफल भए गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा अब दोस्रो पटकको संविधान सभाको निर्वाचन हुँदै गइरहेको छ दोस्रो पटकमा नेपाली जनताको जे अभिमत हुन्छ त्यो आधारमा हामीले संविधान निर्माण गर्नुपर्दछ जहाँसम्म संविधान निर्माणको प्रक्रियाको विषयमा कुरा गर्ने हो भने संविधान सभा किन विघटन भयो भन्दा संविधान सभामा संविधान संविधानको अन्तर्वस्तुको रूपमा रहेका जुन विवादित विषयहरू थियो त्यो विषयहरू ठुला दल जो संविधान सभाको जुन किसिमको परिकल्पना नेपाली जनताले गरेको संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान होइन निश्चय नै मुलुका चाहिएको छ अहिले जुन रात नेपालको आकर्षण जनताको विश्वास जुन बढिरहेको छ नेपाली जनताले राजा सहितको प्रजातन्त्रको ठाउँमा सर्वधर्म समर्मिक स्वतन्त्रमा आधारित सनातन हिन्दू राष्ट्रको जान खोजी गरिराखेका छ राजा सहितको प्रजातन्त्र नेपालमा कसरी सम्भव छ चन्द्रबहादुर गुरुङजी हुने कुरा मात्रै गर्नुहोस् न तपाईँ सुन्नुहोस् न यो नेपाली जनताको फैलाबाट हुने विषय हो नेपालमा राष्ट्रपति छ अहिले तपाईँलाई थाहा छ तपाईँहरू राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै हुनुहुन्छ त्यसै कारण राष्ट्रपतिबाट जुन प्रक्रियाहरू संविधानसम्म सम्ध ढङ्गबाट अगाडि बढाउनु पर्थ्यो उहाँले गलत ढङ्गबाट जुन यो प्रक्रियाहरूलाई अगाडि बढाइरहेको छ नेपालमा सबै दलहरू संविधान सभाको विघटन भइसकेपछि समान हैसियतमा पुगेका दलहरूको बिचमा केही दलहरू विशेष गरेर चार दललाई काखी च्यापेर अन्न दलहरूलाई उपेक्षा गरेर किनार गरेर निषेध गर्ने जुन प्रक्रियाको वैधानिकता दिने काम राष्ट्रपतिले गरेको छ यो खेदजनक छ धन्यवाद नेपालमा ठुलो परिवर्तन आयो अब तपाईँहरू फेरि राज संस्था संविधान सभाबाट संविधान निर्माण गर्ने प्रक्रियाको जुन विषयमा हामी प्रवेश गर्दछौँ त्यो प्रवेश गर्ने सन्दर्भमा जनताको जे अभिमत हुन्छ जनताको जे सहमति हुन्छ त्यो आधारमा संविधान निर्माण गर्ने हो जनआन्दोलन त संविधान सभाबाट संविधान निर्माण गर्ने वातावरण सृजना गर्यो तर अब कस्तो संविधान बन्ने भन्ने कुरा त जनताको अभिमतबाट बन्ने हो नि यसपटक फेरि पनि त संविधान सभाको निर्वाचन मार्फत तपाईँको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउनको लागि छ नि जनमत आयो भने तपाईँहरू के गर्नुहुन्छ जनमत आयो भने हामी स्वीकार गर्दछौँ कुरा समय परिस्थिति अनुसार हाम्रो सशक्त ढङ्गबाट हामीले जनआन्दोलन गरेर जनआन्दोलनको परिवर्तनलाई आत्मसात गरेर हामी विधान निर्वाचनमा भाग लिएका हौ संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा हामी भाग लिएका हौ तर चाहिँ के भनेदेखि संविधान सभाबाट जनताको भावना विचार अनुसार संविधान निर्माण गर्ने तो फिर जनता को भावना अनुसार जनचाहना चाहना हुन्छ उसमा निश्चय नै हामीले जनचाहना जनताको सर्वोच्चताको सार्वमिकता जनताको निर्णयकतालाई हामीले उपेक्षा गर्दैनौँ जसरी चार दलका नेताहरूबाट जनताको सार्वभौमिकता जनताको सर्वोच्चतालाई उपेक्षा गरिरहेको छ प्रजातन्त्रलाई गलो निमेट्ने कामहरू गरिरहेको छ जनताको अधिकारलाई व्यवस्था गर्ने काम गरिरहेको छ जनताको दैनिक जीवन पद्धतिमाथि खेलबाड गरिरहेको छ राष्ट्रियतामाथि पनि खेलवाड गरिरहेको छ न तपाईँको अहिलेको पनि सन्दर्भमा जाने के भनेदेखि अब होइन तपाईँहरूले छ नि खालि क्या? सोच नेपाली सङ्घर्ष गरेर लडाइँ गरेर हिँडेर हेर्नु पर्ने हुन्थ्यो नि बन्दुक उठाउनु पर्ने हुन्थ्यो नि तर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शान्तिमा विश्वास गर्छको निर्वाचनमा चन्द्रबहादुर को कोसँग तालमेल गर्नुहुन्छ हाम्रो मुद्दासँग सहमत राख्ने सबै दलसँग हामी तालमेल निर्वाचनमा रा जनशक्तिसँग को कोसँग तालमेल हुन्छ राप्रपामा पनि जनशक्तिमा पनि अधिकांश कार्यकर्ताहरू हाम्रो विचारसँग हाम्रो आदर्श मूल्य मान्यताले रिपोर्टर्स भन्नुभएको छ रापपा नेपालसँग एकता हुँदैन भनेर त्यसैले उहाँहरू के भनेपा हाम्रो विचारसँग सहमत राख्ने अधिकांश कार्यकर्ताहरू नेताहरू त्यहाँ गणतन्त्रलाई त्यागेर राष्ट्र संस्थाको बारेमा सम्झौता गर्न सकिँदैन भनेर भन्नुभएको छ मुलुक गणतन्त्रमा गइसकेको छ ना ना जी। जुन जो ता कार्यकर्ताहरूले खारेज गरिदिने डर भएर त्रासबाट उहाँहरू जाने के भनेदेखि अहिले अधिवेशनलाई हरेक अधिवेशन बेलामा विभिन्न प्रकारको वाहन बनाएर पछि कामहरू गरिरहेको छ समय ऋषिजीलाई पनि मेरो के भनेदेखि मलाई यो तपाईँको महत्वपूर्ण यो प्रभावकारी रेडियोबाट मेरो विचारहरू राख्ने अवसर दिनुभएकोमा हार्दिक हार्दिक धन्यवाद छ नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ आदरणीय श्रोताहरू दलहरूको बिचमा जुन किसिमको संविधान सभाको निर्वाचनमा जानको लागि जुन किसिमको एउटा सकार्य सहमति एकता मेलमिलापको वातावरण बन्नु पर्थ्यो त्यो बन्न अझै पनि सकेको छैन तर पनि चुनावको माहौल सिर्जना गर्नको लागि मन्त्री परिषदको अध्यक्षले के गर्दै हुन्छ कहिले चुनावको मिति घोषणा गर्नुहुन्छ त्यो हेर्न भने बाँकी छ आजको कार्यक्रमबाट प्रविधि निन्द्र नन्दु धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमला बिदा हुन थु हस्त नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रतनगर अस्पताल प्रणाली रत्नगर मेन रोड चाँडी चितवन अहिले बिहानको सात बज्यो अहिले